पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य एकाडेमी म्याथ साइन्स र स्टेसनरी पाँच विषयमा मात्रै एसएलसी र प्लस टू गर्न पाइने साथै जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरोहरी चार पर्सा नारायण गंतव्य स्थान ग्रीन माउन्टेन एजुकेशन कंसल्टेन् जर्मन भाषा सहित मात्र रु एक लाख तीस हजार मरतपुर संपर्क मोबाइल नंबर अंठानबे पांच पचास चौन पांच सौ नौ चालीस संपर्क शून्न छपन्न पांच साठी पांच नमस्कार अर्पण सबका सदै कार्पण संगटन में डब्लू डब्लू डब्लू डट रेडियो कम डट एनपी संसार भर सुनी रान साँझ साढे छ बजेको अर्पणारमा स्वागत छ म ध्रुवराजना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेले दलहरूलाई सरकार हस्तान्तरण गर्न आतुर रहेको बताउनु भएको छ देवघाटमा आज कुलपूजामा आएका पौडेले नागरिकले दलहरूलाई स्पष्ट म्यान्डेट दिएकाले उनीहरूले छिटो सरकार गठन गर्नुपर्ने बताउनुभयो चुनावका लागि बनेको सरकारको काम र समय सकिएको बताउँदै उहाँले अब सरकार दलहरूकै नेतृत्वमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो सरकार अहिले लंगड़ो हाँसको जस्तो अवस्थामा रहिकाले, कुनै पनि काम गर्न नसक्ने भन्दै पौडेलले देश विकासका लागि दलहरू मेल्नुको विकल्प नरहेको बताउनुभयो सरकारका प्रवक्ता समेत रहेका पौडेलले देश विकास संविधान निर्माण गर्ने अधिकार पाएका दलहरूले संविधान बनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो अहिलेको सरकारले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै उहाँले दलहरूलाई विवादरहित ढङ्गले अगाडि बढ्न आग्रह गर्नुभयो उहाँले प्रतिष्ठानले पौडेल वंशावलीको इतिहास राखेर महत्त्वपूर्ण काम गरेको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिनुभएको थियो यसैबिच मन्त्री पौडेलले आज देवघाटन देवघाटमा निर्माण गरेको पौडेल वंशको प्रथम प्रधानमन्त्री मुक्तियार रङ्गनाथ पौडेल र कवि शिरोमणी लेखनाथ पौडेलको शालीको अनावरण गर्नुभयो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा भएको थियो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 पूर्वी लोथर गाविसमा करिब पाँच बिघा जग्गामा लगाएको गाजा खेती आज प्रहरीले नष्ट गरेको छ इलाका प्रहरीकारले भण्डारा र सशस्त्र प्रहरी बल गढिमाईगण भण्डाराको डोलीले लोथर गाविसको डेटार चात्राङ र गोन्थलीमा व्यावसायिक रूपमा लगाएको गाँझा नष्ट गरेको हो सो गाविसको डेटारमा पाँच कट्ठा चात्राङमा चार बिघा र गोन्थलीमा एघार कट्ठामा स्थानीय बासले लगाएको गाँझा फडानी गरेको प्रहरी राममडी जानकारी गाजा गरेको मा प्रहरी लोथर माथि जानु पर्छमा चाहिँ हामीले चार बिगा गाँजा नष्ट गरिसक्यौ गुम्थलीमा हामीले दस एघार कट्ठाडानी गरिसकेका छौँ अब यो यसमा हाम्रो यो नेपाल प्रहरीको एकतिसजना र सशस्त्र प्रहरीको बाइसजना गरेर हामी यसमा त्रिपन्नजना संलग्न छौँ र सम्भवतः यो ठाउँमा यसरी गाँजा नष्ट गरिएको पहिलो चोटि नै हो जस्तो लाग्छ त्यो अवस्थासम्म तपाईँहरू कसरी पुग्नुभयो कुन सूचना आज पाउनुभयो कि त्यो व्यवसायिक रूपमा खेती गरेका थियो के थियो यो करिब करिब व्यावसायिक रूपमा छ आजभन्दा करिब यो चुनाव भन्दा अगाडि हामीले दस बाह्र दिन अगाडि पठाएको थियौँ चुनावको मतदान केन्द्रहरू हेर्नको लागि त्यो समयमा पनि हामीले सानो सानो बोर्ड बिरुवा देखेका थियौँ र अहिले आएर तपाईँको आजभन्दा तिन दिन अगाडि हामीले रेकी टोली पठाएको थियौँ रेकी टोलीमा दुईजनालाई पठाइएको थियो र उहाँहरूले हेर्नुभयो र आज बाटो देखाउनु भयो हामीले यो नष्ट गरिसक्यौँ कोर्टमा पुग्नु भयो होइन स्थानीयहरू के भन्छ यसरी खेती गर्दाखेरिको अवस्था नष्ट गर्दाखेरि अब स्थानीय वासीहरूले चाहिँ यो सबै नफाडिदिनु भनेर अनुनय विनय गर्नु भएको तर हामीलाई अलिकता यो कानुन कार्यान्वयन गर्ने इकाई भएको कारणले गर्दा हामीले यो मिल्दैन यस्तो न गर्नुहोस् यस्तो चाहिँ अप्ठ्यारो नबारिदिनुहोस् हामीलाई तपाईँहरूको दुःख छ अबदेखि तरकारी बारी लगाएर अन्य धान बाली अथवा भैया बाली के लगाएर हुन्छ तपाईँहरू यसरी चाहिँ खेती गर्नुहोस् अबदेखि आइन्दा यस्तो नगर्नु भनेर हामीले उहाँहरूलाई चेतना दिएर पठाएको छौँ भने सरवसायिक रूपमै त्यहाँबाट चाहिँ उत्पादन हुँदो रहेछ व्यावसायिक रूपमा यो चाहिँ सदियौ अथवा परम्परागत जस्तो पाइयो तर अहिले चाहिँ अलिकता सचेतको अवस्थामा पुगेका छन् नागरिकहरू चितुवनमा थप दसजनामा दो, एचआइबी संक्रमण देखिएको छ जिल्ला जनस्वास्थ्य कार्यालय चितुवनको अगुवाईमा शुरू परीक्षण परामर्श र उपचार सेवामा परीक्षण गराएका एक हजार चार सय साठीजना दे। संक्रमण देखिएको हो तीमध्ये दे छजना पुरूष र चारजना महिला रहेका छन् संक्रमण देखिएकाहरूलाई भरतपुर अस्पतालको एआरटी सेन्टरमा उपचारका लागि सहयोग गर्ने बताइएको छ नेपालमा एचआइबी परीक्षण ठुला ठुला अस्पतालमा मात्र हुने भएकाले समुदाय स्तरमा लुकेर रहेकाहरूको अस्पताल का एआरटी सेंटर का संयोजक कृष्णहरी सापकुटा जानकारी अंतर्गत जिला सात गावि संचाल भरतपुर नगर पीका संग बसोली शक्ति मंगलपुर मेघोली दारेचोक अयोध्यापुरी रदी गावि संचालन करुक्रम पेट छाती रण संगे औषधी समेत विदरण करपकोटा एचआईबी जोखिम में रहकर गावि पहचान स्थानीयको स्वास्थ्य रगत परीक्षण रोगको उपचार सुरु गरिएको हो जनस्वास्थ्य कार्यालयले अघिल्ला वर्ष विभिन्न गाविसमा सञ्चालन गरेको रगत परीक्षण अभियान प्रभावकारी बनेको र यसपटक पनि परीक्षणका लागि आउनेहरू बढेको बताएको छ एचआइबी परीक्षण गर्न स्थानीय हिचकिचाउने भएकाले उनीहरूलाई आकर्षित गर्न गाविसमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन थालिएको जिल्ला एड्स समन्वय समितिका संयोजक रामहरि नेवानीले जानकारी दिनुभयो भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन् चितवनमा हाल खुलेर आएका एचआइबी सङ्क्रमितको सङ्ख्या नौ सय एकसठी रहेको छ एचआइबी सङ्क्रमण शून्यमा पुर्याउँ भन्ने नाराका साथ गत मङ्सिर 25 गतेबाट सुरु भएको अभियान भोलिसम्म चल्नेछ पुस्तकालयको विकास र उचित व्यवस्थापन बिना शैक्षिक सुधार सम्भव नभएको लेखक तथा साहित्यकारहरूले बताएका छन् अव्यवस्थित पुस्तकालयमा कोषका मात्र पुस्तक पढ्नुपर्छ भन्ने भाव मात्र जागृत भएकाले पुस्तकालयको पनि आमूल सुधार हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् चितवनमा रामेश्वर पुस्तकालय बाहेक अन्य पुस्तकालय व्यवस्थित नहुँदा विद्यार्थीहरूमा पुस्तकालयमा गएर पढ्नुपर्छ भन्ने भावना जाग्न नसकेको लेखक लेखक मधुसूदन दवाडीले बताउनु उहाँले पुस्तकालयमा बाल कक्षा स्थापना गरेर पढ्ने संस्कृतिको विकास गर्न सकेर खुल्ला पुस्तकालयको अवधारणा ल्याउन सके शैक्षिक सुधार हुने बताउनु भयो चितवनमा जिल्ला शिक्षा कार्यालयले आज आयोजना गरेको शैक्षिक सुधारका सम्भावनाहरू विषय अन्तर्क्रियामा बोल्दै साहित्यकार इन्द्र रेग्मीले सरकारी स्कुलभन्दा निजी विद्यालयहरूको पुस्तकालय दयनीय अवस्थामा रहेको बताउनु हरिहर गायत्री मन्दिर नगर एक निपणीमा आजबाट श्रीमद्भागवत पाठ पारायण तथा धनधान्याञ्चल ज्ञान महाज्ञ सुरु भएको छ मन्दिर संरक्षण समितिको आयोजनामा भएको महाज्ञ पुष नौ गतिसम्म चल्नेछ गायत्री हरिहर मन्दिर परिसरमा स्थापित मोठ मन्दिर एवं सञ्चालित गायत्री वेद वेदाङ्ग संस्कृत पाठशाला गुरुकुलमको संरक्षण सम्वर्धन र व्यवस्थापनका लागि प्रत्येक वर्ष महाज्ञ गरिदिआएको छ नौ दिनसम्म चल्ने धन धान्याञ्चल ज्ञान महाज्ञमा माधुर्य भाषक बालकृष्ण अर्यालको मुखार बिन्दबाट कथा प्रवचन एवं गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालयका प्राचार्य पण्डित गङ्गाराम आचार्यबाट भागवत पाठ बा पारायण हुनेछ पूर्वी चितवनको बसुलीमा बाह्र दिने थारू मौलिक हस्तकला तालिम आजबाट सुरु भएको छ तराई भूपरिधि कार्यक्रम तालको सहयोगमा थारू सांस्कृतिक सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको सो तालिममा बँचुली गाविसका बाह्रजना थारू महिलाहरूको सहभागिता था रहेको सङ्ग्रहालयका कोषाध्यक्ष नवीन कुमार चौधरीले जानकारी दिनुभयो तालिमको प्रशिक्षकमा मुना चौधरी रहनु भएको छ नेपाल विद्युत प्राधिकरणले आजदेखि लागुने गरी लोड सेडिङको तालिका हेरफेर गरेको छ बिहान दिउँसो र बेलुका तिनपटक गरी हरेक दिन नौ घन्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ अहिलेसम्म हप्ताको सत्तालिस घन्टा लोड भइरहेकोमा बढाएर त्रिसठी घण्टा पुर्याइएको छ लामो दूरीका सार्वजनिक यातायात प्रयोग गर्ने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् चालकको लापरवाही सडकको अवस्था र केही प्राविधिक कारणले लामो यात्राका क्रममा सवारी दुर्घटना हुने गरेका छन् सवारी दुर्घटनाबाट जोगिनका लागि सार्वजनिक यातायातले के कस्ता नीति नियम अपनाउँदा यस्ता दुर्घटनाबाट जोगिन सकिन्छ त सहकर्मी ज्योति महतोको रिपोर्ट में सावजनिक यातायात कसरी दुर्घटना न्यून करने र कसरी व्यवस्थित बनाने भय में बहस भ इसक अव्यवस्थापन रोखिमपूर्ण अवस्थि अध्ययन अनुसंधान भागक पटक इस व्यवस्थित करद्यपि जी नयन करे जी बैठक और विमर्श करे तीतो यथार्थ के होने हम सावजनिक यातायात को अवस्थ अत्यंत अव्यवस्थित लापरवाह रोखिमपूर्ण छतवन लगायत देशभर को यातायात समस्याग्रस्त रह यातायात में दुर्घटना को जोखिम लगायत का समस्या सावजनिक सवारी में जताभावी रोक मं चढ़ने झारने कर दुर्घटना को जोखिम छात्रो विकल्प ना अव्यवस्थापनक बीच सावजनिक सवारी प्रयोग्य अवस्था का यात्रुले सावजनिक यातायात में मैत्री भाव महसूस नगर अवस्था में अपांग रिद्ध वृद्धा को अवस्था सहज अनुमान सकजनिक यातायात में क्षमता भाग बढ़ी यात्रु नराखी सीट बसा निश्चित स्थान समय शांत तथा बिस्तार यात्रु दुर्घटना यात्रु सावजनिक यातायात में यात्रु भाग अपांग झन समस्या भग्न पर्ने रत्नगर दु टाणी की सबा खान को बुझाई सीटमें बसा शांत लेता एक्सिडेट कोचले भाड़ा उठाई ना। ना या ना। ना लामो यातायात प्रयोग यात्रु तो झन जोखिम मोले यात्रा करना बाध्य चालक को लापरवाही सड़क को अवस्थ कहीं, कहीं प्रावधिक कारण यात्रा का क्रम में सवारी दुर्घटना होने करी सड़क दुर्घटना बा अनाहक में जान गुमाने संख्या हरेक वर्ष प्रत्येक दुर्घटना पछाड़ी आ आपने अवस्था रिम्मेवार दुर्घटना चालक को लापरवाही चा। खासगरी का यातायात में दुई जना चालक राख् पर्ने का व्यवस्था सवारी तथा यातायात व्यवस्था एन दुई हजार लामो दूरी का सवारी साधन में अनिवार्य रूप दुई चालक राख् पर्ने व्यवस्था तर यो कार्यान्वयन होना सकते जिससे चालक थाके निधाएर धरे दुर्घटना होने गई एनमा कड़ाई का साथ लगू न होर्वसाधारण अनाहक में जान गुमा पड़ने अवस्थापूर्ण होकरण ला दूरी का, का सवारी साधन में चालक राख्पटना में न्यूनीकरण न आए पृथ्वी राजारायणी अंचल का इंचार्ज ज्ञान प्रसाद पौड़े को भनाई बाटोकरण करने हामीले दुई सय पचास किलोमिटरभन्दा माथि तपाईँको एउटा ड्राइभरले आठ घन्टा त उसले काम गर्नै पर्ने आठ घन्टाभन्दा माथि चाहिँ लङ टुर हामीले दुईवटा ड्राइभर राख्ने भनेर चाहिँ हामीले निर्णय गरिसकेका छौँ होइन चाहिँ नेपालगञ्जबाट पोखरा पनि हाम्रो दुइटै ड्राइभर छ जस्तो चाहिँ वीरगञ्ज पोखरा पनि दुईटै छ हाम्रो अपूर्व धरान काँकभित्र विराटनगर लगायतमा हाम्रो दुई ड्राइभर छन् होइन जहाँ कि हाम्रो छोटो दुरी छ हाम्रो चाहिँ यो अब नाराड <पारी> पोखरा तपाईँको सौरा पोखरा अब यहाँबाट काठमाडौँ जाने सवालमा यो त अब हामीले दुईवटा ड्राइभर राख्न सकेका छैनौँ होइन भनेर हाम्रो चाहिँ दुइटा ड्राइभर चाहिँ नजर को व्यवस्थापन रुर्घटना न्यून करने मुद्दा हमारो चुनौती पूर्ण सबू प्रष्ट इसक यातायात को, को, को अवस्था नाजुक भो चिंता करोकार वाला कटिबद्ध हो दुर्घटना आप हो जानी जानी दुर्घटना होस भन्ने चाहन यद्यपि इसका जोखिम हटाउन र न्यून गर्न पूर्व सावधानी चाहिँ अपनाउन सकिन्छ चा। जस्तो कानूनमय व्यवस्था भए अनुसार लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य राखिनु पर्दछ अन्यथा त्यसमा नियमित नियमन गरेर उक्त व्यवस्था कार्यान्वयन नगर्ने व्यवसायलाई कानूनी कार्यवाही गर्न सक्नु पर्दछ त्यसबाहेक सड़कको अवस्था दुर्घटना कम गर्न चेतनामूलक कार्यक्रम सर्वसाधारणले अपनाउनु सावधानी आदि पक्षमा पनि चितवन यातायात व्यवसाय लगायत यातायातसँग सम्बन्धित विभिन्न सरकारी तथा गैर संस्था ध्यान संबंध सब गंभीर हूं जरूरी छा। खेल समाचारहरू भरतपुरमा आजदेखि ट्वेन्टी ट्वेन्टी राष्ट्रिय क्रिकेट सुरु भएको छ वृन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको आजको खेलमा वीरेन्द्र क्याम्पस बिर शान्ति एकाडेमी विजयी भएका छन् उद्घाटन खेलमा वृरेन्द्र क्याम्पसले बाल्मिकी शिक्षा सदनलाई बैसठी रनले पराजित गरेको हो टस हारेर पहिले ब्याटिङ गरेको वीरेन्द्र क्याम्पसले निर्धारित सत्र ओभरमा अल हुँदै एक रन बनाएको थियो जवाफी ब्याटिङ गरेको बाल्मिकी शिक्षा सदनले पुरा ओभरमा नौ विकेट गुमाएर मात्र उनान्सय रन बनाए पछि खेल वेन्द्र क्याम्पसको पक्षमा गएको हो यस्तै दोस्रो खेलमा शान्ति एकाडेमीले सप्त गण्डकी बहुमखी क्याम्पसलाई सात विकेटले पराजित गरेको हो अन्ठानब्बे रनको चुनौती शान्ति एकाडेमीले बाह्र ओभरमा मात्र तिन विकेट गुमाएर पुरा गर्यो यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सप्त गण्डकीले ओभरमा सात विकेट गुमाएर सन्तानब्बे रन जोडेको थियो प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा बिहान आठ बजेपछि ब्रेन्द्र बहुमुखी क्याम्पस भिर दुर्गा तेगरी दोसो खेल में दिवसों ब्रहेंद्र कैंपस एयर अर्किड कलेजबीच प्रतिस्पर्धा होने के नेपाल विद्यार्थी संग ब्रहेंद्र कैंपस इकाई आयोजना तथा कैंपस अध्ययनरत विद्यार्थी सक्रियता शिव पौल स्मृति अंतर कलेज टी ट्वेंटी क्रिकेट प्रतियोगिता शुरू हो चौदह गति समय संचालन होने प्रतियोगिता प्रथम होने अड़सठी हजार नौ सौ दुई दीय पुरस्कार प्राप्त करने चितवनमा भोलिदेखि राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु हुने भएको छ भोलि चितवनको क्षेत्र नम्बर एक र दुईमा हुने खेलको उद्घाटन गरिने आयोजकले जनाएको छ क्षेत्र नम्बर एकमा सशस्त्र प्रहरी बल गढिमाईगण भण्डाराका प्रमुख मुरारी बस्नेतले तथा क्षेत्र नम्बर दुईमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव रामजी ढकालले जानकारी दिनुभयो दुवै क्षेत्रमा उद्घाटन खेल एथलेटिक्स र भलिबल हुने आयोजकले जनाएको छ राष्ट्रपति रनिङ सिल्ड व्यवस्थापन तथा निर्देशन समितिको आयोजना हुने सुप्रतियोगितामा चितवनका पाँचवटा निर्वाचन क्षेत्रमा अन्तरमा विस्तरीय खेलहरू हुने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव रामजी ढकालले बताउनुभयो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्तो उसो एथलेटिक्स भलिबल सितिरियो कराँती खेलहरू हुने ढकालले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ सदस्यताका विषयलाई लिएर नेपाल प्रेस युनियनले पत्रकार महासङ्घ विरुद्ध आन्दोलनको घोषणा गरेको प्रति तपाईँको धारणा के छ ए आफ्नो मान्छे नपरेकाले बे निष्पक्षताको खोजी र सी पत्रकारबीच द्वन्द पैदा गर्ने काम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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा बिर्ग सडक खण्ड खुल्ला छन् त्यसै गरी नानगढ मुगलिन मोगलिन नौ बिसे काठमाडौँ मोगलिन दमली पोखरा नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस पालु सामुदायिक आवाजको नेपाल विद्युत प्राधिकरणले आजदेखि नयाँ लोड सेडिङको तालिका सार्वजनिक गरेको छ र नयाँ लोड सेडिङ लागु समेत भएको छ यसअघि दिनमा दुई पटक गर्दै आएको लोड सेडिङ आजदेखि भने तिन पटक भएको छ नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोड तालिका हेरफेर गरेको प्रति धारणा के छ भनेर आज हामीले सर्वसाधारणलाई सोधेका थियौँ सुनौ सहकर्मी ज्योति महतोले सङ्कलन गर्नुभएको सामुदायिक आवाज अबको क्रममा जस्ताको जस्तै प्राविधिकरणवश सामुदायिक आवाज हामीले बजाउन सकेनौँ यसका लागि सीमा प्रार्थी छौँ यसका साथै स्थानीय समाचार सकिएको छ तपाईँ पनि आफ्नो गाउँठाउँमा कुनै कार्यक्रमको का आयोजना गरिदिनुहुन्छ अनि तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना भएका छन् भने जानकारी गराउन सक्नुहुनेछ जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य फ्याक्स फ्याक्स नम्बर शून्य छपन्न इमेल इंटरनेट को सुविधा छीमेल भने इमेल पनी इमेल हो इमेल एट जीमेल होला इमेल ठेगाना हो सदै अबस्त रेडियोअर्पण संगे इंटरनेट अनलाइन में डब्लू डब्लू डब्लू डट रेडियोअर्पण डट कम डट एनपी मफत संसार भरको सांझ साढ़े अर्पण स्थानीय समाचार सको ध्रुवराज खनाल नमस्कार पुरानो कर्मचारी पेट्रोल पम्प फोन नम्बर शून्य हामी कहाँ रङ रोगन सेनिटरी टोयलेट बाथरूम सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्ट को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स स्टेसनरी पाँच विषयमा मात्रै एसएलसी र प्लस टू गर्न पाइने साथै जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने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 एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन शून्य पाँच त्रिसठी दुई सय रोगन सेनिटरी टोयलेट बाथरुम सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्टको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टी लर्निङ एकाडेमी साइन्स र स्टेसनरी पाँच विषयमा मात्रै सी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने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 रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा सुन्न श्रेयाले त बैङ्कमा नाम निकाली छ नि नाम हामी पनि जाउँ न त मन एन्डरमा अनि अर्को कुरा सुन त भाइलाई पनि ट्युसन पढाउनको लागि र मेरो बहिनीलाई पनि कम्प्युटर सिक्न त्यही पठाउन Yeah. ओ, बैंकिंग ट्रेनिंग लिखा लाई विभिन्न बैंक में इंटरन को व्यवस्था कक्षा कंप्यूटर तरफ बेसिक एकाउंटिंग पैकेजिंग हार्डवेयर एंड नेटवर्किंग मल्टीमीडिया एवं कंप्यूटर संबंधी संपूर्ण कक्षा शांत एवं उपयुक्त प्रयोगशाला में दक्ष तथा अनुभवी संचार कर्मी द्वारा रेडियो टेलीजन उद्घोषण तथा प्राविधिक एवं पत्रकारिता तालीम दीने संपूर्ण तालीम को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 मेरो लागि साडी छोराको लागि मोबाइल अनि छोरीको लागि कस्मेटिक र गिफ्टका सामानहरू यी सबै लिएर आउनुहोस् है ल यति धेरै सामान कहाँ कहाँ डुल्नु पर्ने हो पछि हुँदैन र तपाईँ पनि बकुलहर मिनी मार्केटमा जानुहोस् न सबै सामान एकै ठाउँमा पाइन्छ नि पूर्वी चेतवन को मोटू बकुलर चोक बकुलट का आकर्षण सामग्री लेडीज फैंस पूजा सामग्री भंडार बाल का सामग्री शुभ कार्य को आवश्यक गिफ्ट सामग्री कस्मेटिक आइटम थान कपड़ा ब्रांडेड जूता चप्पल साड़ी सोरूम मोबाइल मर्म तथा ट्रेनिंग सेन्टर वैदेश रोजगार जान लागि को, को सुविधा साथै गुणस्तरीय खाना र नास्ताको लागि होटलको व्यवस्था सम्पर्क मिनी मार्केट रनपाठ बकुलहर दुई हजार बराबरको सामान खरिदमा कुनै पनि पसलबाट आकर्षक पुरस्कार पाउन सक्नुहुनेछ Yes, प्रभावकारी स्वास्थ्य सेवा कोगर बोलिकिल्ली ट्रावी एवं रत्नगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौक चितवन सा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 बालरोग सेवा स्त्री तथा पशुगेवाथ भिडियो एम्बुलेन्स सेवा आकस् फार्मेसी तथा वरिष्ठ हार्ड जोनीजन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने जम सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्ने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाँक युरसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको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 अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मैग र यो हो कार्यक्रम अर्पण शुभसाज हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय जार थुप्लो भाषा म यहाँसम्म अर्पण शुभ साहजको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि यो साँझको बेला उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा यति बेला राज हुनुहुन्छ अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजेपछि तपाईँको माझमा उपस्थित हुने गर्छौँ र एकैछिन भयो भने तपाईँको दिनभरिको थकालाई भुलाउने कोसिसमा रहन्छौँ मिठा मिठा बजारमा चर्चामा रहेका लोकधोरी भागाहरू तपाईँको लागि राख्छौँ अनि तिनै भाका मार्फत तपाईँको सम्झना पनि तपाईँको घरसम्म पुर्याउँछौँ आज अर्पण शुभ साँझको व्यवसायमा मैले तपाईँको लागि निकै नै चर्चामा रहेका भाकाहरू लिएर आएको छु र आउन चाहनुहुन्छ यो, ने चाहनु यो समयमा भनेदेखि फोन गर्नुहोला शून्य छप्पन्न पाँच हजार त्रिसठी तिन सय तेत्तिस ते पन आज पनि हामीले तपाईँको लागि खुल्ला गरेका छौँ र बेला अर्पण शुभ साँझको कोही साथी आइसक्नु भएको छ म ढिला नगरिकन उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो रामलाल रामलाल अनि के रामलालजी पढ्दै हुनुहुन्छ कहाँ पुर्याउनु भयो त पढाइलाई कस्तो छ पढाइ राम्रो एकदम अनि आज त हरफ शुभ साँझमा लागि कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत मेरो भेनाजु अनि सन्त कुमार अनि यहाँ हेर्नुहुन्छ हेर्ने तामाङ होइन अनि सम्पूर्ण हुन्छ धेरै धेरै धन्यवाद है ल नमस्कार आजको यो वर्ष तपाईँ सुन्दै हुनुहुन्छ तपाईँ केही लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ यति बेला अर्को साथी पनि हुनुहुन्छ है भन्नुभएको शर्राजीले उहाँलाई स्वागत गर्छु हेलो Hello? नमस्कार! को संत अनि दिनहरू भनेपछि बितिरहेछ है कहिले काहीँ एकदमै गाह्रो हुन्छ कहिले काहीँ फुर्सद पनि हुन्छ है ल ठिकै छ जे होस् जस्तो अवस्थामा भए पनि रेडियो अर्को माया गर्नुहुन्छ त्यो चाहिँ विश्वास छ हामीलाई धेरैजना साथीहरूले फोन गर्नुहुन्छ सबैजना साथीहरू मकवानपुरतिर काँक्रातिरको धेरै साथीहरूले फोन गर्नुहुन्छ धेरै माया गर्नु छ जे होस् यस्तै गरी तपाईँहरू सबैजनालाई यसरी माया गरिराख्नु होला है हेलो गै साथी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ हामीले कुराकानी पुरै रूपमा गर्न सकेनौँ के गर्नु कहिलेकाहीँ यो नेटवर्कले पनि देती साथ दिँदैन दे दे तपाईँ हाम्रो यति मजासँग कुराकानी भइराख्दाखेरि बिचमा चाहिँ अलिकति नेटवर्क प्रब्लम भइदिन्छ तपाईँको फोन डिस्कनेक्ट हुन्छ केही छैन फेरि फोन गरोस् पक्कै पनि फोन लाग्छ सुनेछ प्रवास त्रिसठी तिन सय तेत्तिस लागि खुल्लै र यति बेला अर्पण शुभ छ आजको यो विषयमा एउटा भागा लागि राख्छु त्यस फेरि आउँछु छू मयानी मं तुम सके आज तिमी कस कि मै सक्यो सायरी माया कति मया हर एक बलमा समझे भैरासु माया घर बांसे घुमाइ सके आज तीन कसे कि भै सक्यो गर्थे भोला मैले आज तिमी कसै कि भैसक्यो सा सित गुमाइसक्यौँ पहिले निकै नै मर्मस्पर्शी भागा तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँ लोकप्रिय रेडियो रेडियो अर्पण एक सय साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर यति बेला अर्पुण शुभ सहाजको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिले आज म उहाँलाई स्वागत गर्छु हेलो नमस्ते नमस्कार कति मैले आफै भनिदिनुहोस् भनेर भन्ने हाम्रो प्रेमजीलाई दुःख कि त्यही भएर आज म आफैले भनिदिएको कि अनि हजुर खाना मैले खाएर आइसकेँ आज हाम्रो प्रेमजीले दिनुभएको थियो त्यही अनुसार मैले काम गरेर आइसकेँ होइन आज चाहिँ खाना खाएर एकदमै पक्कै पनि हो अनि तपाईँले त त्यसो भन्ने मान्छेले पक्कै पनि खाइसक्नु भयो होला है ल ठिकै छ अलि जाडो मौसममा चाँडो चाँडै तातो तातै खानुपर्छ है प्रेमजीले यो साइन्स साइन्स कुमार अनि सुरेन्द्र महत्त्व र यो तपाईँ सम्पूर्ण चयनपुर ब्यारेको अनि घर पर चलन पर्दाखेरि अब इसा केसी पिष्टा केसी सयुद्ध केसी कृष्ण थापा र अनि पर्साको एन्जल यो पदमपुरको कल्पना अनि यो जुटपानी बिहारेको नि घमण्डा राणा मगर र म प्रेम केसी भनेर चिनेन हुने र चिन्ने हुने सबै साथीहरूलाई र दिदीलाई पनि दिदी धेरै धेरै धन्यवाद है ल ल ठिकै छ ल छुटौँ नमस्कार प्रेमजी हुनुहुन्थ्यो यति बेला चयनबाट आउनु भएको थियो र पनि सुजकै व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ दिनुभयो हरेक थगानलाई त्यो कामलाई त्यो पिर बेथालाई एकैछिन भए पनि भुल्न चाहनुहुन्छ भनेदेखि चाहिँ आउनु होला शून्य छपन्न पाँच 333 को सय तेत्तिसको बाटो हुँदै पक्कै पनि तपाईँको लागि मिठा मिठा लगदरी भाकाहरू हामी राख्ने नै छौँ र तिनीहरू भाका मार्फत तपाईँ सम्झिन सक्नुहुनेछ यति बेला अर्को साथी हुनुहुन्छ हजुर नमस्कार दिदी कहाँबाट बोल्दै हुनुहुन्छ मन्जुको हाल खबर ठिकै छ कता हराउनु भाइज आज मन्जुजी स्तो गाह्रो परेछ हाम्रो मन्जुजीलाई ठिक छ कति धेरै माया गर्नुहुन्छ हामीलाई है ल ठिकै छ तपाईँको त्यो हराएको इयरफोन चाहिँ चाँडै भेटिहाल्योस् र हाम्रो मन्जुजीले फेरि एकदम फटाफट चाँडै चाँडै सम्झिन पाउनुहुनेछ है यो आशा गरौँ है अनि आज आउनु भएको छ खानपिन त भइसक्यो होला अ मेरो पनि भइसक्यो राज्यको पनि भइसक्यो मेरो पनि भनिदिनुहोस् न भन्दै हुनुहुन्छ होइन राज्यको पनि भइसकेको छ अनि आज अब बजी भाका मार्फत सम्झिन चाहनुहुन्छ अनि त्यसपछि मेरो साथीहरू निसा सङ्गीता रीता सुना कान्छी अनि विशेष गरी चाहिँ मेरो हस्बेन्डलाई अनि मैले चिन्ने नचिन्ने सम्पूर्णको लागि नमस्कार नमस्ते जी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साहजको व्यवसायी तपाईँ सोधै हुनुहुन्छ तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्दै गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि खुल्दैछ र यति बेला फेरि पनि अर्पुण शुभ साजको व्यवसायमा तपाईँको लागि यो अर्को भाका तिमी हो तिम्रा हुन पाएता गुहो थ्युरसन शर्मा चाहिँ भगमनी मन पारे दि तिम्राई हुन पाएता गुहुम थुरसन शर्मा संसारमा मजा भाग्यमाने निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पूर्ण शुभ साँझको व्यवसायी सुन्दै हुनुहुन्छ र हामी हरेक दिन साँझ आउँछौँ सात बजीपछि आउँछौँ तपाईँको लग लग माझमा लगभग लगभग आधी घन्टा तपाईँको माझमा तपाईँसँगै रहन्छौँ यिनै भाकाहरू तपाईँको लागि राख्छौँ र बेला अर्पूर्ण शुभ साँझको व्यवसायीमा अर्को साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो भेट भएको थियो कि भन्नुहोस् त एकपटक अब चाहिँ मैले हाम्रो सरस्वतीजीलाई बिर्सिन्न है <laughs> <laughs> बिर्सेको होइन तर सम्झनामा ठ्याक्क नआइहालेको याद त छ तर पनि नाम फ्याटो भन्न नसकेको मात्रै हो है खाना भइसक्यो मेरो अनि तपाईँको भयो दिदी सबै कामहरू सकेर अनि बस्नुभएको हो कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्छ हाम्रो सरस्वतीजीले एकदम सुन्छ है धेरै सुन्नुहुन्छ है धेरै माया गर्नुहुन्छ जिउँछ यसरी नै माया गर्नुहोस् भोलिका दिनमा चाहिँ पक्कै पनि म हाम्रो सरस्वतीजीलाई चिन्छु यो आवाज अब चाहिँ पक्कै पनि पहिचान गर्छु मैले है गीत रोज्न त पाइँदैन त अहिले त गीत रोज्नको लागि त बिहिबार अनि मङ्गलबार चार बजेपछि रोजाइमालोक भाग आउँछ त्यसमा चाहिँ रोज्न पाइन्छ है अब बिहिबारको दिनमा आउँछ चार बजेपछि त्यसमा चाहिँ रोज्नु होला है त प्रयास गर्नुहोस् पक्कै पनि लाग्छ तपाईँहरूले धेरै माया गर्नुहुन्छ भने फोन किन नलाग्नु लागिहाल्छ नि है ल ठिक छ अनि आज अब बज्ने भाका मार्फत चाहिँ अर्को शुभ साझ मार्फत सम्झिनुहुन्छ आमा बुवा र घर परिवार सबैको लागि हुन्छ अहिले भने छुटौँ है नमस्कार, नमस्कार। सरस्वती जी हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो र अर्पण सु आजको व्यवसायमा त भाइ बहिनी आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला चाहनुहुन्छ त भाइ धेरै नै हामीलाई माया गर्नुहुन्छ धेरै फोन सम्पर्कमा आउन चाहनुहुन्छ प्रयास गर्नुभएको छ तर फोन लागिराखेको छैन अलिकति रिसाउनु पनि भएको होला नरिसाउनुहोस् है फोन फोन चाहिँ भोलि पनि पक्कै पनि लाग्छ आज फोन लागिन भनेर दुःखी चाहिँ नहुनुहोस् हामी हरेक दिन आउँछौँ सातै दिन त भाइको माझमा उपस्थित हुन्छौँ एक न एक दिन कस्तो त भाइको फोन नलाग्ला त प्रयास गर्न चाहिँ नछोड्नु होला र यति बेला साथी हुनुहुन्छ लाइनमा हो उहाँलाई स्वागत गर्छु हेलो नमस्कार भन्नुभएको सन्त बहादुर सन्तोजीसँगै फोन काटेको थियो हाम्रो सन्तजी कति लकी हुनुहुन्छ कस्तो मजाले फोन लागिेन भन्ने गुनासो गर्नुहुन्छ सुन्नुहुन्छ नि है त्यही त हाम्रो सन्तोजीले चाहने बित्तिकै फोन लागिहाले एकदम खुसी लाग्यो मलाई पनि है अनि खानपिन त गरेर बस्नुभयो नि ल ठिक छ अनि अब बज्ने भएका मार्फत सन्तोजीले कसरी सम्झिनुहुन्छ ओहो हाम्रो सन्तजी दोस्रो पटकसम्म पनि आउनु भएको थियो फोन सम्पर्कमा तर उहाँसँग अहिले पनि राम्रोसँग कुराकानी हुन सकेन सायद त्यो साइडमा अलिकति फोनमा चाहिँ समस्या नै छ कि जस्तो पनि लागिरहेछ रा। नेटवर्क राम्रोसँग नटिपेर हो कि जे होस् धेरै माया गर्नुभयो त्यसको लागि चाहिँ देर धेरै धेरै धन्यवाद छ हाम्रो सन्तोषीले धुरा धेरै फोन गर्नुभयो त्यसको लागि चाहिँ एकदमै हृदयदेखि नै आभारी छौँ र अर्पूर्ण शुभ साँझको व्यवसायको हामी अन्तमा पनि छौँ र ब भन्ने कार्यक्रमबाट छुटिनु पनि पर्छ यतिजेलसम्म तपाईँले अर्पूर्ण शुभ साँझको व्यवसायलाई चाहिँ साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्णलाई धेरै धेरै दे धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कम डट एनपी लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र तिनजेलसम्म फोन गर्नुहुने फोन प्रयास गर्नुहुने तपाईँप्रति एकदमै आभारी छु हृदयदेखि नै आभार प्रकट गर्छु तपाईँप्रति रतसम्मको प्राविधिक स्वाथको लागि राजलाई पनि देर धेरै धेरै धन्यवाद दिन्छु अनलाइन मार्फत सुनेर साथ दिनुहुने तपाईँलाई पुनः एकपटक धन्यवाद भन्दै अर्पण शुभको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार शुभ सन्ध्या सानो कही नाम छ सम्झिदानी थर थरी झनकम छ कति लुङ आमा